शशेन्द्र गौतम र प्रकाश सामीको शालीन अभिवादन आजको कार्यक्रममा हामी दुई स्रष्टाहरूमा यो कार्यक्रम समर्पित रहनेछ गीतकार पुण्य प्रसाद सुवेदी र गायक बटु बटुकृष्ण ज्वाला प्रसाद सुवेदीको हिजोको दिन जन्मदिन परेको छ भने बटुकृष्ण ज्वालाको जन्मदिन भोलि परेको छ यी दुवै श्रष्टाहरू नेपाली संगीत जगतमा अत्यन्त कम चर्चा हुने र ओझेलमा परेका श्रष्टा साधकमा पर्दछन् तर कार्यक्रमको शुभारम्भमा सबैमा फागु पूर्णिमाको मंगलमय शुभकामना र हामीलाई पनि शुभकामना प्राप्त भएका छन् दिनेश रावत सुभाष डुङ्गेल विमल डांगी राजेश्वर उदयबाट वहाँहरूका अक्षर पंक्तिहरूलाई पछि गर्दै अहिले छब्बीसको दशकमा छब्बीस सालबाट नेपाली संगीतमा हुमिएका दीपक जंगम जो स्वयं कुशल गीतकार संगीतकार र गायक जो गत वर्ष हृदयघात भएपछि अहिले स्वास्थ्य लाभ गरिनु भएको छ सा, र सांगीतिक जगतमा उहाँ पुनः सक्रिय हुन थाल्नु भएको छ उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँको शब्द र संगीतमा रहेको तीस दशकमा उदायका गायक दीपक खरेलको स्वरसँगै अझ रमर गीतहरू शुरू गर्दैछ अपना को महल भक्के गयो मनैना है फूट र ग जब तिमी जब तिमी जग भी किरण भय सपना कुमे रह गयो Uh hum महल भत्रा अपना कुमहल भटके गयो मनैना है फुटेरा गयो जब छई छुनैनी जब छई छुनैनी संगीतकार दीपक जङ्गम सक्रिय संगीत जीवन हुँदाहुँदै गत वर्ष उहाँलाई अचानक हृदयघात भएपछि काठमाडौँमा डाक्टर प्रेम वैदीले वहाँको शल्यक्रिया गर्नुभयो र प्रेम वैदीकै सक्रियतामा दिल्लीमा लगेर उहाँलाई दिल्लीका प्रसिद्ध डाक्टर रजनीश मल्होत्राले उहाँको डा रजनीश मल्त्राले उहाँको शल्यक्रियापछि भन्नुभयो यो मान्छे यति मुस्किलले कसरी बाँच्दैछ यसको पेसा के हो र उनसँग गएका शुभेच्छुकले भने यिनी संगीतकार हुन् त्यसपछि डाक्टर मल्होत्रा जसंग भए संगीतको कारणले अहिलेसम्म उनलाई जीवित राखेको रहेछ नत्र यो मान्छे त कहिले नै बितिसक्थ्यो दी दीपक जंगमलाई त्यस्तो भयाव रोग हुँदा पनि संगीतले बचाएको कुरा दिल्लीका डा रजनीश मल्होत्राले उनका समावर्ती डाक्टरलाई यो कुरा सुनाउँदा दीपक जंगमका परिवार पनि आश्चर्यकित भएका थिए यो हृदयघातपछि दीपक जंगम पुनः संगीतमा सक्रिय भएका छन् उनले दीपक खरेलसँग मिलेर दुईवटा एल्बम फेरि तयार गरिसकेका छन् विना महतको त्यसै गरिकन गजलकार सनत कुमार बस्तीको विभिन्न शैलीका गीतहरूमा दीपक जंगम सक्रिय छनृ आज हामी चर्चा गर्नेछौ अर्का श्रष्टण्यप्रसाद सुवेदीका बारेमा पुण्यप्रसाद सुवेदीको जन्म उन्नाइस सय नब्बेमा तेह्रथोमा भएको थियो देहान्त दुई हजार बयालिस सालमा भएको थियो शब्दकै माध्यमबाट शब्दकै आत्मामा हाम्रो उत्कृष्ट आकांक्षा अभिव्यक्त हुन्छ भन्ने भावना राख्ने पुण्यप्रसाद सुवेदीका धेरै गीतहरू रेडियो नेपालमा रेकर्ड भए पनि ती गीतहरू अरू नै गीतकारको नाममा बज्ने भएको दुई हजार सन्ताउन्न सालमा उनका गीतहरूमाथि एक किसिमको आन्दोलन चलाइयो र उनका गीतहरू उनकै नाममा प्रसारण हुनुपर्छ भनेर रेडियो नेपालमा दबाव दिइयो र उनको नाममा दर्ता भएका छन् पहिलो गीत हामी सम्झना गर्न सक्छौ पुण्य प्रसाद सुवेदीको धेरै राम्रा गीतहरूमध्ये एउटा गीत लोकलयमा लेखिएको शीतलोमाथि निशितलो पर्य है रूबी जोशी र पुष्प नेपालीले गाउनु भएको छ यही गीतबाट शुरू गरौं उनको सम्झना शीतल मरिनी शीतल पारका छ घुम्दैछरि पार्टी संसरी सबैका देवडामा जोडी बिजोडी माओा खोर कोी नै आयो ढा बादल लाउनलाई माया मायालु छैन मायालाई शीतल माथि anubharani la la la mare ka chane tumse kamari ni rase ka lagi la la la गाईको गोठ माझ बुनेमा मै छैन फुलबारी गाई फुल्टी बिनाए लगाइदिने कोही छैन सानोमा सानो मौजको सानो भाले गर्दै तौला नाम बाँचे दैबले साझेते टाउ शीतलो भाने दौलौ लाया मौरी दौलव मूलौला शीतलू मीतलू भोनी लौ लौ लौ बरैको छ मौरी घुम्छनी रसैको लागि गीतका बारेमा धेरैले धेरै किसिमका प्रतिक्रियाहरू दिएका छन् गायक संगीतकार गीतकार हिरुनी भोजपुरे लेख्नुहुन्छ मैले उहाँलाई झिनो चिनेको ठुल्दा निकै अग्लो हुनुहुन्थ्यो हामी जस्ताको अग्लाई भन्दा बढ़ी अग्लो हुँदाहुँदा झुक्नु पर्ने अग्लो कडरममा फलफल्दा आफू झुकेर अरूलाई स्वाद दिने विनम्र बनिएको एउटा बोटको अग्लाइ जस्तो ठूलदाईले मर हामीबीच कहिले आफू र ठूलो मान्छे हुन खोज्नु भएको देखिन अत्यन्त विनय र विनम्र हिरण्डे भोजपुर लेख्नुहुन्छ ठुलदाईका बारेमा ठूलदाई अर्थात गीतकार पूण्य प्रसाद सुवेदी ठूलदाईकै बारेमा लेख्नुहुन्छ गायिका उर्मिला श्रेष्ठ ठूलदाई मैले पनि चिनेको मान्छे त्यही व्यक्ति त्यही व्यक्तित्व अग्ला हुँदाहुँदा झुग्नु भएका वहाँ अलिक कुप्रिएर हिँड्नुहुन्थ्यो भन्ने मलाई सम्झना छ य नै भोजपुरजीले भन्नुभयो जस्तै शालिन्ताको फलादीले जुक्नुभएका विनय वृक्ष व्यक्तित्व मैल पो सुरुवालमा कहिलेका इष्टकोट पनि पैरुनी हुने सम्झना छ कोट र टोपी त दौरा सुरुवालका आवश्यक अंगहरू नै हुन् गाउँ गौ र उहाँ मलाई ह्याण्डसङ लाग्नुहुन्थ्यो ठुल्लाइका गीतहरू विशेष गरेर शीतलो माथिने शीतलो भयो है साँगुरीने बारीने हो त्यो धारा पानी र घुमाईमा घुमाई घुमबुने दाजु यी सर्वाधिक चर्चित गीतहरू थिए गायक संगीतकार गणेश रसिक लेख्नुहुन्छ ठुलदाईका बारेमा त्यस्ताका ठुलदाईले रचनुभएका गीत लोकप्रियताको शिखरमा थियो स्वर्गीय पुष्प नेपाली दाई तारा देवी र रूबी जोशीसँग पुष्पदाईले निकै गीत गाउनु बनाउनु भएको थियो घुमाईमा घुमाई घुमबुन्ने दाजु लव लव लौ हजुर बुनिदे पनि सुदिनले हो कि कुदिनले हो कि लौ हजुर देख्दिन पनि नेपाली साहित्यको गीति विधामा लोकगेडा र ठेट शब्दहरूलाई आधुनिक गीतमा प्रयोग गर्ने मित्रसेन बहादुर सिंह बराल माधव घिमिरे धर्मराज थापा कलानाथ अधिकारी सरोजकुमार, कुमार साक्यसँगै पूर्वी पहाड़ी भेगका अग्रज गीतकार ठुल्दाई हुन् भन्ने मलाई लाग्छ धुवाका चक्करहरू नामक उहाँको कथा संग्रह सालमा प्रकाशित भएको थियो पुण्य सुवेदीका छोराछोरीहरू पनि साहित्यमा संलग्न छन् उहाँका भाइ कवि पुरूषोत्तम सुवेदी वहाँका भाइ सूर्य सुवेदी समालोचक पत्रकार हुनुहुन्छ आज हामी वहालाई सम्झना गर्दैछौ उहाँको हिजो जन्मदिन उन्नाइस सय नब्बे विक्रमावमा तेह्रथुममा जन्मिनुभएका पुण्यप्रसाद सुवेदीले नेपाली गीत संगीत आकाशमा लोकलयेका गीतहरूले सजाउनु भएको छ हामीलाई शुभकामनाका क्रममा दिनेश रावतले सपनाको महल गीतप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ राजेश्वर उदय लेख्नुहुन्छ आज अजर अमर गीतहरू कार्यक्रममा तिम्रो त्यो हँसिलो मुहारको झझलको जब जस्ता गीतका गायक दीपक खरेलको सुमधूर स्वरको गीत, गीत सुन्न सकिन्छ कि प्रकाश दाजु बडो आनन्दको गीत अनि स्वर संगीत पनि राजेश्वर उदय लेख्नुहुन्छ होली रंगको पर्वको अवसरमा शुभकामना आज फरक र आनन्द दिने किसिमको गीतहरू सुन्ने अवसर पाउनेछ होला किनकि नयाँ पुस्ता र धेरैले बिर्सेको नाम बटु कृष्ण ज्वालाको गीत बज्नेछ अशोक अधिकारी लेख्नुहुन्छ बटु कृष्ण ज्वालालाई पनि सुन्न पाइने हेप्पी होली टू अल अफ यू एण्ड वेटिङ अजर अमर गीतहरू भनेर लेख्नुहुन्छ निश्चल निराशी रंगहरूको पर्व फागु पूर्णिमाको शुभकामना छ हजुर लगायत सम्पूर्ण नेपालीहरूमा भुवन सिंह रावत लेख्नुहुन्छ कार्य व्यस्तका कारण अजर अमर गीतहरूबाट थियो आज फेरि मनोरञ्जन लिँदैछु ले भनेर लेख्नुभएको छ पुण्यप्रसाद सुवेदीका गीतहरूको कुरामा चर्चा गर्दा लामो समय यो गीत गीतकार धर्मराज थापाको भनेर नेपालले बजाए पनि यो गीत पुण्यप्रसाद सुवेदीको भनेर दुई हजार सन्ताउन्न सालपछि पुनः प्रसारण हुन शुरू भएको छ र पुण्यप्रसाद सुवेदीको रचनाको यो गीतलाई संगीत संयोजन वा संगीतकारको रूपमा काम गर्नुभएको थियो नातिकाजीले स्वर तारादेवीको सरोह सुर्ती बाडुल्क्यो तारादेवी को स्वर गीतकार पुण्य प्रसाद सुवेदी को शब्द पुण्य प्रसाद सुवेदी का बारे में दमननाथ ढुंगा धरा ध्वनी र संस्कृति का मंत्र प्रसाद सुवेदी पुण्य प्रसाद सुवेदी मेरो विश्वविद्यालय काल साथी हो मेरो विश्वविद्यालय काल भन्ना दुई हजार सत्रह साल पुष एक गती हाँ को अंतिम परीक्षा को तैयारी करते लगभग 2018 साल असार परीक्षाको नतिजा आएको थियो आश्विनदेखि विश्वविद्यालयमा प्रवेश हुने तयारी गर्दैथ्यो यसरी कलेजबाट पुण्यप्रसाद सुवेदीसँग मेरो निकटता बढ़दै गयो साहित्यिक संगतका कारणले पुण्य र मेरो विषयमा नजिकै ल्याउने कडीगार रूपमा दुई हजार सत्र साल पुष एक गतेको शाही कदम र साहित्यिक रूचि आदि भएको कुरा मैले उल्लेख गरिसके मेरो आफ्नै पुनर्मूल्यांकन गर्न पनि कसैको स्मृति वा कुनै खास घटनाक्रमको खास कोशिश गरेको कालक्रममा पुग्दा त्यो सम्झनाले मलाई पुण्य प्रसादसँग नजिक पुर्याउँछ दमननाथ ढुङ्गाना पुण्यप्रसाद सुवेदीलाई सम्झना गर्दै र आज हामी पनि अजर अमर गीतहरूमा पुण्य प्रसाद सुवेदीको सम्झना गर्दैथ्यौं आजको कार्यक्रममा पुण्य प्रसाद सुवेदीका बारेमा यति नै र हामीलाई विराट श्रेष्ठ लेख्नुहुन्छ प्रकाशदाई सर्वप्रथम तपाईंलाई होलीको भिन्तुना यो कार्यक्रम म नियमित सुन्छु आज यस्तो रमाइलो दिनमा हजुरको अमृत रूपी स्वरको साथमा सुमधुर स्वरमा सजिएका स्वरहरू सुन्न पाएकोमा हार्दिक आभार व्यक्त गर्दछु भनेर विराज श्रेष्ठ लेख्नुहुन्छ त्यसै गरिकन दिनेश रावत लेख्नुहुन्छ मेरो जन्म जुन साल भएको थियो त्यही साल निधन हुनुभएका गीतकार पुण्य प्रसाद सुवेदीको गीत सुन्दै उहाँलाई हार्दिक श्रद्धाञ्जली राजेश्वर उदय लेख्नुहुन्छ मेरो बाबाले एउटा ब्राउन नामको जर्मनी रेडियो ल्याउनु भएको थियो समय याद भएन त्यो रेडियोमा रूबी जोशीको आवाजमा सुनेको गीत शीतलो माथिनी शीतलो भयो पनि समय स्मरण गराउनुभयो दाजु बाबा बितेर जानुभयो तर याद सधैँ ताजा नै रहनेछ धन्यवाद कुमार जंग कार्की लेख्नुहुन्छ रंगहरूको रमाइलो पर्व होलीको सुखद अवसरमा उज्यालो नाइन्टी नेटवर्क परिवार र सबै होली पर्व मनाउनेहरूमा हार्दिक शुभकामना छ सबैको जीवनमा रंगहरूको समुचित सम्मिश्रण होस यस होली पर्वको शुरूआत अझ रमर गीतको श्रवण गर्दै हुँदैछ बस अरू के चाहियो सकिगो नि य दूरका सीतारा बटुकृष्ण ज्वालाको गीत सुन्न पाइने भयो थ्याङ्कयू प्रकाश दाई विमल डांगेजीले गत सोमबारको श्रृंखला सुनेर लेख्नुभएको थियो हरेक कार्यक्रममा एकपटक लोकगीतको चर्चा हुन पाए राम्रो हुन्थ्यो भन्नुभएको थियो आज हामीले सितोलोमाथि नै सितोलो बजायौ सायद विमल डांगीजीलाई त्यो गीतले पनि छोयो नै होला भन्ने हामीलाई लाग्छ अमृत थापा लेख्नुहुन्छ अजर अमर गीतहरू सदाझै आज पनि सुन्दैछु अझर अमर रहोस अशोक अधिकारी यति राम्रा गीतहरूका सर्जक पुण्य प्रसाद सुवेदीबारे मलाई थाहा थिएन यी गीतहरु त सुनेको हो साह्रै मनपर्ने पनि हो तर गीतकारबारे नै थाहा रहेनछ मलाई त थ्याङ्कयू प्रकाश दाई फर योर इन्फर्मेसन म जस्ता थाहा था था नभएका र थाहा भएर पनि बिर्सिएकाहरूलाई फेरि याद ताजा गराउनु भएकोमा हार्दिक धन्यवाद भनेर अशोक अधिकारीजी लेख्नुभएको छ अशोक अधिकारीजीलाई हाम्रो तर्फबाट पनि सशिन्द्र गौधर मेरो तर्फबाट पनि हार्दिक आभार हामी दुईको मिहिनेतलाई यहाँले मूल्याङ्कन गर्नुभएकोमा कृतज्ञता ज्ञापन गर्दछु अब आजको कार्यक्रमको अर्को कड़ीमा हामी चर्चा गर्दैछौं गायक बटु कृष्ण ज्वालाका बारेमा गएको माग तेइस गते उहाँको पुण्यतिथि परेको थियो भने भोलि उहाँको जन्मदिन परेको छ विक्रमाव्द उन्नाइस सय उनासेमा काठमाण्डुको क्षेत्रपाटीमा जन्मिनुभएका बटुकृष्ण ज्वाला दरबार हाई स्कूल पढ्दा पढ्दै उहाँको एक नेवार जाति महिलासँग प्रणय सम्बन्ध शुरू भयो र त्यो प्रणय सम्बन्ध वैवाहिक जीवनमा परिवर्तन हुन सकेपछि उहाँ विरक्तिभयो र फ्रस्ट्रेशनको दौरानमा उहाँले धेरै पटक आफूलाई निकै कमजोर र पेसारा पाउनुभयो र गीतकार किरण खरेलको सहयोगमा उहाँलाई पछि नुवाकोटमा उहाँको वैवाहिक जीवन शुरू भए पनि त्यति सफल र सार्थक हुन सकेन र बटुकृष्ण ज्वाला त्यसपछि झनै निराश र शिथिल भएर जिन्दगी गुजार्नुभयो र वहाँका समकालीन एक गायक संगीतकारको हामी विचार पनि सम्प्रेषण गर्ने नै छौं कार्यक्रमको अन्त्यमा सुन्दै गर्नुहोला बटुकृष्ण ज्वालाका साथीको सम्झना र कार्यक्रमको शुरूआतमा बटुकृष्ण ज्वालाको सम्झना गर्दै उहाँका परिवारका तर्फबाट हामीलाई उहाँका भतिजा राजु सिलवालले दिनुभएका केही गीतहरू पनि हामीले संग्रहण गरेका छौं तर आज उहाँको अत्यन्त चर्चित गीत उहाँकै संगीतमा किरण खरेलको शब्दबाट मेरो <gülüyor> छ <gülüyor> titara lalista bai gaye ko yo pula hu pula ko त जो छैन ल झरेको जो छ के भुल हो तुरा हन्मालिनी कहाँ छ मेरो चाँद गीतकार किरण खरल साहित्यिक जगतवा सांगीतिक जगत में प्रवेश कराने यह गीत गायक संगीतकार बट्कृष्ण ज्वाला हुन। बटुकृष्ण ज्वाला ने नई किरण खरल गीतकार रूप में दर्ता कराया थे इसको संपूर्ण श्रेय बटुकृष्ण ज्वाला बट्कृष्ण ज्वालाता रेग्मी का निम्ति के त्यसै गरिकन सुन्त रेग्मीका लागि मनश्याम बैजूसँग मिलेर पनि एउटा हेमेरा साइला भन्ने गीत पनि संगीत गरेका थिए त्यो गीतका नजिक हामी पुग्न सकेका छैनौं तर त्यो गीत पाएमा हामी अवश्य प्रसारण गरिनेछौ सन्देश सापकोटा मेलमायक लेख्नुहुन्छ तिम्रा पाहुहरूमा तारादेवीको यो गीत सुन्न मन थियो किनकि मीडियामा यो गीत खासै सुन्न पाइँदैन शब्द र स्वरको जादुमयी रूपमा संगीतको बेजोड़ फ्यूजन सुन्न पाइन्छ सो आभारी हुने थिए बजाइदिनुभएको खण्डमा भनेर लेख्नु भएको छ सन्देशजी आज हाम्रो विशेष श्रृंखलामा पुण्य प्रसाद सुवेदी र बटुकृष्ण ज्वालाका प्रसंगमा हामी केन्द्रित छौ र यो दिन यो गीत यहाँले चयन गर्नुभयो गीत हामी क्रममा राख्ने नै छौं कुनै दिन अवश्य पनि सुन्नहोला आज हामी बटुकृष्ण ज्वालाको बारेमा चर्चा गर्दैछौ बटुकृष्ण ज्वालाको जीवनको पछिल्लो श्रला निकै लापरवाहीसँग बित्यो र उनलाई साथीभाइले पनि धेरै साथ दिन सकेनन् किनकि की उनी एकलिन हालिसकेका थिए र उनका बारेमा उनका एक सहकर्मी मित्रको कुराकानीलाई हामी प्रसारण गर्ने नै छौ अब सुनिता रेग्मीसँग बटुकृष्ण ज्वालाले गाएको यो युगल गीत बटुकृष्णीत बटुकृष ज्वाला ले नेपाली संगीत आकाश में धर कलाकारीतकार परिचित करा भेमे ते गायिका सुनीता रेग्मी बटुकृष्ण ज्वालाक में डेब्यू करे गायिका हो सुनीता रेग्मी ने बनी निजी क्षेत्र को पेल चलचित्रहिती चरित्र अभिनेत्री के रूप में मा पर्दा में आएकी थी कांग्रेस का संस्थापक सदस्य मध्य एक नरेन्द्र राज रेग्मीकी पत्नीका रूपमा उहाँको पहिचान छ र नेपाली साहित्यका अत्यन्त चर्चित निबन्धकार शंकर लामीछानेकी माइजूका रूपमा पनि उहाँलाई हामी चिन्न सक्छौ काठमाण्डु बाहिर नारायण घाटमा रेस्टुरेन्ट व्यवसाय शुरू गर्न बीसको दशकमै चितवन पुगेका नरेन्द्र राज रेग्मी र सुनिता रेग्मीलाई चितवनवासीहरूले अंकल एन्टी भनेर चिन्ने गर्छन् र त्यहाँ अंकल एन्टीको रेस्टुरेन्टकै नामबाट उहाँहरू चर्चित हुनुहुन्थ्यो सुनिता रेग्मी नेपाली संगीत जगतबाट लगभग लगभग लोप प्राय नै भइसक्नु भएको छ वहाँ नारायणीको किनारमा हुनुहुन्छ अहिले पनि वहा होटल व्यवसाय गरेर बस्नु भएको छ वहाँका पति नरेन्द्रराज रेग्मीको दुई तीन वर्ष अघि देहान्त भइसकेको छेग्मीको स्वर सुन्यौं कृष्ण ज्वाला बटुकृष ज्वाला का सहकर्मी मित्र गायक संगीतकार जिससे भनल तिमी नढांटी कसरी बिताऊ दिल जस्तों गीत गाँव संगीत गुन्हींायक जगत मर्दन था अनुभूति बटूकृष्ण ज्वाला का बारे में बटुकृष्ण ज्वालाजी मेरे अभिन्नी मित्र हो वहां मैं अभी वहां को नाम रहा याद आई मावीर हूं कि मो म सङ्गीतकै सिलसिलामा मेरो उहाँसित चिनाजानी र सम्पर्क भएको हो र सबभन्दा पहिले एउटा विश्वबन्ध पुस्तकालय महाराजनबाट उहाँलाई मैले एउटा कार्यक्रममा बोलाएर अनुरोध गरेर ल्याएको थिएँ वास्तवमा त्योभन्दा अगाडि मैले उहाँलाई त्यो ने यो नेपाली एउटा ना नाटक थियो सिंहदरबारमा नाचघर त्यहाँ चाहिँ उहाँले चञ्चले आँखा रलाई भिम्जी कोकिलहरू गुरुङहरू यिनीहरूले चाहिँ निकै चाहिँ त्यसमा कार्यक्रममा उहाँले व्यस्तता गर्नुहुन्थ्यो नच त्यो नाच्ने कार्यक्रममा साङ्गीतिक उसमा कार्यक्रममा हामी चाहिँ त्यहाँ चाहिँ बराबरी भेटघाट भइरहन्थ्यो र त्यही सिलसिलामा अब मेरो एउटा विश्वबन्धु पुस्तालय महाराजा सितिनिवासमा त्यहाँ अगाडि एउटा चाहिँ कान्ति संस्कृति केन्द्र भनी भवन बनेको छ महारजनमा त्यो उहाँहरूको त्यो र हाम्रो चाहिँ साह्रै एउटा सांस्कृतिक कार्यक्रम हामीले चाहिँ राष्ट्रिय नाच गर्न देखायौँ दुई हजार उन्नाइस सालमा र त्यही शीर्षमा उहाँ चाहिँ त्यो मलाई अरू गीतको त याद भएन एउटा चाहिँ जुनै रातमा म कति पर्खौँ गोरेटेहरूमा उहाँलाई मैले चाहिँ रिक्वेस्ट गरेर लिएर आएर त्यहाँ चाहिँ सङ्गीत गरेर त्यसमा मलाई जहाँसम्म लाग्छ सुभद्रा अधिकारी नाच्नु र उहाँको मलाई सङ्गीत अति मनपर्ने र उहाँले सङ्गीत पनि अति राम्रो राख्ने तर के थियो भने उहाँलाई सङ्गीतमा चाहिँ अति नै त्यो मुड आउनुपर्ने त्यो सङ्गीत राख्ने गरी त्यो मुड राखेर उहाँले सङ्गीत राखेपछि एउटा चाहिँ त्यो त्यस बेलाको सङ्गीतमा चाहिँ अति नै रेडियो नेपालबाट उहाँले राखेको सङ्गीतहरू निकै बत्थ्यो र त्यही सिलसिला मैले उहाँसित मेरो परिसेवा हो मेरो अभिनिय मित्र हो त्यो सङ्गीतबाट उहाँ अमर हुनुहोस् भन्ने म चाहन्छु र मेरो अभिनिय मित्र भएको नाताले अहिले पनि उहाँ यस विधिवार नभए पनि उहाँको त्यो सङ्गीतबाट नै उहाँ बाँच्नु भएको जस्तो लाग्छ मलाई जुनेली रातमा कति आए आएन ती यो मेरो दिलमा चुनेली छर्केरा है है जुनेली छर्केरा आत्मा पर गोरे दो आए में मेरो दिलमा चुनल छ के है है चुनलि छरके के धरा दी नाय चंद्र आधारो बंशा सब धराती नाय आधार रोपन छा मेरू पीरती है यो मेरू पीरती चुने ली रत्मा कति बटुकृष्ण ज्वालाको संगीतमा आफ्नै शब्द र स्वरमा यो स्वर थियो जगतमर्दन थापाको अस्सी वर्षको उमेरमा पनि जगत मर्दन थापा अहिले पनि संगीत सिक्दै हुनुहुन्छ संगीत प्रवीण नरराज ढकालका सुपुत्र प्रवीण प्रभुराज ढकालसँग र जगत थापाको संस्मरणलाई राख्यो हामीले बटुकृष्ण ज्वालाका बारेमा यो सुझाव बा हामीलाई हाम्रा मित्र राजेश्वर उदयले बारम्बार आउनु आउनुभएको थियो पुराना श्रष्टाहरूको आवाज पनि समेट्न पाए राम्रो हुन्छ भनेर जगत मर्दन थापा आज हाम्रो श्रङखलामा बटकृष्ण ज्वालाका बारे कुरा गर्दै हुनुहुन्थ्यो यूजेवाई एएलओ उज्यालोको ट्वीटरमा हामीलाई मेन्शन गर्नुभएको छ गोकुल सापकोटाले वा, वा क्या गीत बजाउनुभयो प्रकाशदाय मन नै आनन्द भयो मायालुको याद आयो भनेर लेख्नुभएको छ विमल डाङ्गेजीले धन्यवाद व्यक्त गर्नुभएको छ गोकुल सापकोटाले ढिला नै भए पनि कार्यक्रम सुन्न पाए भन्नुभएको छ सागर वाग्ले कार्यक्रम सुन्दै गरेको उमेश सिक्देले ढिलै भए पनि ट्यून गरेको र एसी दिनेशले वटकृष्ण ज्वालाबारेमा धेरै जानकारी सुन्न रूचि राख्नु भएको कुरा हामीलाई मेन्शन गर्नुभएको छ भने हाम्रो फेसबुकमा राजेन्द्र महर्जनले होली या भिन्तुना पुराना गीतमा नयाँ अनुभूतिका साथ सुन्दैछु तपाईँको सुमधुर आवाजमा आनन्द लिँदै भनेर लेख्नुभएको छ घायल तमु लेख्नुहुन्छ एपिसोड बयासी ह्याप्पी होली प्रकाश सर भनेर लेख्नुभएको छ आकाश अधिकारी लेख्नुहुन्छ ए दूर्का सितारा यो गीत सुर मन ज्यादै प्रफुल्लित भइरहेको अवस्था यहाँहरूलाई धेरै धेरै धन्यवाद लेख्नु भएको छ आगामी आइतबार मार्च आठ तारीकका दिन नारी दिवसको उपलक्ष्यमा हामी नारी विशेष गीत प्रसारण गर्नेछौ नेपाली संगीत जगतका प्रथम दशकका वा प्रथम सत्रका गायिकाहरूको स्वर र उनको जीवनीको चर्चामूलक कार्यक्रम रहनेछ रानु देवी अधिकारी रेड नेपालका प्रथम गायिकादेखि त्यसभन्दा अगाडि श्रलाका गायिका मेलवादेवी मानन्दर समको इतिहासलाई हामी जोड्नेछौं र त्यसबाहेक यहाँलाई मन परेका अन्य गायिकाहरूको पनि केही चर्चा छ भने हामी अवश्य पनि गर्नेछौ आजको कार्यक्रमको अन्त्यमा किरण खरेलको शब्द र बटुकृष्ण ज्वालाको आफ्नै संगीतमा यो गीत चल्या खाली हो के गरे मलाई कैले कहिले काम आइले सहकार चैले सहकार चञ्चल खाली भ सबो खाले हो चञ्चर त्रमात्रमा गजल है चञ्चल अजर अमर गीतहरूको आजको बयासिं श्रृंखला समर्पित थियो गीतकार पुण्य प्रसाद सुवेदी र गायक बटुकृष्ण ज्वालामा हामीलाई पाल्पा तानसेनबाट दीपक श्रेष्ठ राजेश्वर उदय लगायत धेरै शुभेच्छुकले कार्यक्रमको लागि सफलताको कामना गर्नुभएको छ आगामी आइतबार मार्च आठ तारीकका दिन नारी विशेष गीत उपस्थित हुन्छ त्यति लागि सचिन्द्र गौतम र प्रकाश साइमीलाई विदा दिनुहोस् कालज नेपाली गीतर सविशेष प्रस्तुति आजर अमर गीत होम युग का गीत हु को दस्तावेज